उप प्रधानमन्त्रीलाई भारत र चीन पठाउने सरकारको निर्णय कालो बजारी नियन्त्रण आपूर्ति मन्त्रालयलाई निर्देशन रेलमार्ग सम्भाव्यता अध्ययनका लागि सात चिनिया कम्पनीको रुचि नेपालको पुनर्निर्माणमा थप सहयोग गर्न चीन तयार सिरियाको एलेपो शहरमा हवाई आक्रमण रोक्न दबाव दिँदै चिकित्सकहरू आक्रोशित बढ्दो भुरूण हत्या रोक्न आज भारतमा छोरी दिवस मनाइँदै र रियो ओलम्पिकमा चीन अमेरिकालाई पछ्याउँदै जापान तेस्रो स्थानमा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघार्ज इन्टरनेटमा रेडियो युनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म दिल्पेश देउबा सरकारले पछिल्लो परिस्थिति बारे जानकारी गराउन दुई उपप्रधानमन्त्रीहरुलाई छिमेकी मुलुक भारत र चीन पठाउने निर्णय गरेको छ बिहिबार बसेको मन्त्री परिषद बैठकले उप प्रधानमन्त्री विमलेन्द्र निधिलाई भारत र कृष्ण बहादुर महरालाई चीन पठाउने निर्णय गरेको हो निधि र महरहरालाई कहिले पठाउने भन्नेबारे उल्लेख गरिएको छैन बैठकपछि उप एवं सरकारका प्रवक्ता महराले छिटै भारत र चीन जाने बताएका छन् यसै सरकारले कालो बजारी नियन्त्रण गर्न गृह वाणिज्य आपूर्ति मन्त्रालयलाई निर्देशन पनि दिएको छ कालो बजारी नियन्त्रण गर्न कानूनहरु अभाव भएको भए वा कार्यवाही कार सम्बन्धी व्यवस्था खुकुलो भए संशोधन गर्न कानून मन्त्रालयलाई पनि मन्त्री परिषद बैठकले निर्देशन दिएको छ गरी काठमाण्डौ रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि सातवटा चीनिया कम्पनीले इच्छा देखाएको छ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला जारी गरिएको संयुक्त विज्ञप्तिमा नेपाल चीन रेलमार्ग निर्माण गरिने उल्लेख गरिएको थियो यस अनुसार सातवटा चीनिया कम्पनीले सम्भाव्यता अध्ययनका लागि इच्छा देखाएको र रेल विभागका महानिर्देशक अनन्त आचार्यले जानकारी दिएका छन् नेपालको पुननिर्माणमा ठूलो सहयोग गर्दै आएको छिमेकी राष्ट्र चीनले थप सहयोग गर्न तयार रहेको बताएको छ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवाली संघको भेटमा चाइना इन्स्टिच्यूट अफ कन्टेम्परीका अध्यक्ष जी झोइले नेपालको पुनर्निर्माणमा थप सहयोग गर्न चीन तयार रहेको जानकारी दिएका हुन् डडेलमा बस दुर्घटना हुँदा छ जनालाई सामान्य चोट लागेको छ धनगढ़ीबाट बझानका लागि छुटेको ना चार ख छ चार आठ पाँच नम्बरको बस अमरगढ़ी नगरपालिका छ भालुमार्यमा दुर्घटना परेको हो सुदूरपश्चिम यातायात व्यवसायी समितिको उक्त बस दुर्घटनामा घाइते हुनेहरूको विवरण प्राप्त भइसकेको छैन छजनालाई नै सामान्य चोट लागेको र उनीहरूको उप अस्पतालमा सामान्य उपचार भइरहेको डडेलदुरा प्रहरी प्रमुख नायब परीक्षक विपिन कुमार कर्माचार्यले जानकारी दिनुभएको छ बसमा बाइस जना सवार रहेको बताइएको छ बैतडी र डडेलदुराको सिमानामा पर्ने डडेलदुराको अनारखोली अस्थायी ट्राफिक प्रहरी पोस्टको दुई किलोमिटर डडेलदुरातर्फको भालुमारी भन्ने ठाउँमा बस चिप्लिएर दुर्घटनामा परेको उहाँले जानकारी दिनुभएको छ डोटीको दौड़गासम्म भीरबाट लडेर एक महिलाको ज्यान गएको छ भीरबाट लडेर अठाइस वर्षकी गौरी देवी साउदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ बुधबार घाँस काट्न गएका बेला साउदको लडेर ज्यान गएको हो उहाँको सब बिहिबार बिहान फेला परेको थियो छात्रामा अज्ञात रोक देखिएपछि दार्चुलाको लटीनाथमा रहेको लटीनाथ उच्च माध्यमिक विद्यालयमा आज बिहिबारदेखि पठन पाठन नै बन्द गरिएको छ विद्यालयमा कक्षा आठ नौ र दशमा अध्ययनरत छात्रा दिनह एकाएक बेहोश हुन थालेपछि विद्यालय नै बन्द गरिएको हो विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठकले आगामी सोमबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको एक अभिभावक दिनेश सिंहले जानकारी दिनुभएको छ विद्यालयमा आउने छात्रा बेहोश हुने र त्यसपछि चिच्याउने गरेको बता लगातार छात्रमा देखिएको समस्याका कारण सम्म तीस भन्दा बढ़ी छात्र विरामी भएको विद्यालयका कृष्ण कृष्णबहादुर सिंहले बताउनु भएको छ धनुषाका एक गाविस सचिवले भारतीय नागरिकलाई नेपाली नागरिकताको लागि सिफारिश गरेको तथ्य बाहिर आएको छ जिल्लाको मुखिया पट्टी मुसर र निया गाविसका सचिव राम यादवले भारतीय नागरिकलाई रकम चलखेलको आधारमा अवैध रूपमा नागरिकताको लागि गाविसबाट सिफारिश गरेको सार्वजनिक भएको छ भारत मधुवनी जिल्ला हर लाखे थाना फूलहर्राम पञ्चायत वड़ा नम्बर चार निवासी जंगबहादुर महत्वकी बुहारी प्रवीण महत्वकी श्रीमती पूनम देवी महत्व गाविसको सिफारिशको आधारमा जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता लिन आएपछि यो तथ्य बाहिर आएको हो अवदेश बाहिरका खबर सिरियाको एल्पो शहरमा स्वास्थ्य सामग्री सकिँदै गएकाले सेवा दिन नसकिने चिकित्सकहरूले चेतावनी दिएका छन् उनातिस जना चिकित्सकहरूले अमेरिकी राष्ट्रपति बाराक ओब्मालाई सहयोगका लागि सामूहिक पत्र लेख्दै एलेपोमा हवाई आक्रमण रोक्ने व्यवस्थाका लागि पनि अपील गरेका छन् विद्रोही नियन्त्रित उक्त शहरमा रहेका दुई लाख पचास हजार नागरिकका लागि तत्काल राहतको व्यवस्था गर्न पनि उनीहरूले आग्रह गरेका छन् स्वास्थ्य सेवा प्रदायकमाथि आक्रमण भइरहेको र यदि यही दरमा आक्रमण भए अबको एक महिनाभित्र एलेपोमा केही पनि कोही पनि चिकित्सक बाँकी नरहने पत्रमा उल्लेख गरिएको छ अस्पताल जस्ता क्षेत्रमा समेत हवाई आक्रमण गरी अन्धाधुन्द रोमा नागरिक मार्न थालिएकाले उक्त क्षेत्रलाई हवाई उडान निषेधित क्षेत्र कायम गर्न उनीहरूले माग गरेका हुन् भारतमा बढ़दो भ्रूण हत्या रोक्न आज छिमेकी आज छोरी दिवस मनाइँदैछ भारतका महिला तथा बाल विकास मन्त्री मेनका गान्धीको नेतृत्वमा छोरी बचाऊ अभियान अन्तर्गत छोरी दिवस सप्ताह मनाउन लागि समाचार संस्थाहरूले जनाएका छन् लिङ्ग परीक्षण गरी छोरी भए भ्रूणमय हत्या गर्ने क्रम घटाउन देशको लैङ्गिक अनुपात सन्तुलन बनाउन साथै छोरीलाई शिक्षित बनाउन सप्ताहव्यापी कार्यक्रम गर्न लागि हो छोरी बुहारी तथा नातिनीलाई विशेष महत्व दिँदै सामाजिक सञ्जालमा पनि यो दिवस मनाउन अभियान का क्रम मा संजाल मा छोरी बुहारी तथा नातीनी संग को फोटो पोस्ट कर आग्रह भारत में वर्षेनी छोरी को लाखों भूरूण को हत्या करने तथा दाइजो नल्याण हरेक दिन बाईस महिला को हत्या होनेक बाईस मिनट में एक महिला को बलात्कार होने हरेक पांच मिनट एक महिला घर हिंसा में पड़ने तथ्यांक छोरी को भूरूण हत्या करने चलन विकराल बंद अन्तमा एउटा खेल खबर ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक गेम्सको पदक तालिकामा अमेरिका र चीनको प्रतिस्पर्धा जारी रहेको छ आज पाँचौ दिनको खेलहरू चलिरहँदा दश स्वर्ण पदकसहित अमेरिका शीर्ष स्थानमा रहेको छ नौ स्वर्ण पदक सहित जितेको चीन दोस्रो स्थानमा रहेको छ ओलम्पिक शुरू भएदेखि नै पदक तालिकाको शीर्ष स्थानमा रहेका चीन र अमेरिकाले एक अर्कालाई प्रतिस्थापन गर्दै आइरहेका छन् एथलेटिक्सका खेलहरू सुरु भएपछि चीनलाई छोडेर अमेरिका अघि लाग्ने विश्वास गरिएको छ पाँचौं दिनसम्म आइपुग्दा छ स्वर्ण पदक जितेको जापान तालिकाको तेस्रो स्थानमा रहेको छ रुस र दक्षिण कोरिया हङ्गेरी र अस्ट्रेलियाले चार चारवटा स्वर्ण पदक जितेका छन् इटाली र बेलायतले तीति स्वर्ण जित्दा फ्रान्स र थाइल्याण्डले दुई दुईवटा स्वर्ण पदक जितेका छन् रियो ओलम्पिकमा हालसम्म एकाउन्न राष्ट्रले पदक तालिकामा नाम छन्, ओलम्पिकमा आज विभिन्न एघार खेलमा सोर्ण पदकको लागि भिडन्त भइरहेको छ यो सँगै दिउँसो तीन बजेको युनिटी खबर सकिने लागेको छ अन्तमा प्रमुखका शीर्षकहरू फेरि दुई उप प्रधानमन्त्रीलाई भारत र चीन पठाउने सरकारको निर्णय कालो नियन्त्रण आपूर्ति मन्त्रालयलाई निर्देशन रेल मार्ग सम्भाव्यता अध्ययनका लागि सात चिनिया कम्पनीको रुचि नेपालको पुनर्निर्माणमा थप सहयोग गर्न चीन तयार सिरियाको एलेपो सहरमा हवाई आक्रमण रोक्न दबाव दिँदै चिकित्सकहरू आक्रोशित र बढ्दो भ्रूण हत्या रोक्न आज भारतमा छोरी दिवस मनाइँदै रियो ओलम्पिकमा चीन अमेरिकालाई पछ्याउँदै जापान तेस्रो स्थानमा समाचार संर गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट कम डट एनपीबाट पढ्न र चाहिएको बेला समाचार बुलेटिन तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ अब तपाईँले छ बजे युनिटी खबर सुन्न सक्नुहुनेछ अहिले बुलेटिनबाट दिल दिपेश देउबा विदा हुन्छु नमस्कार